अमरगढ़ी नगरपालिका र कोटेली गाविसम्म बहुला स्यालले टोकेर नौजना घाइते उपचारका लागि पाँचजनालाई चेकु अस्पताल काठमाडौँ रेफर नेपालका भूकम्प पीडितलाई भारतीय कम्युनिष्ट पार्टीले आठ करोड़ बढी सहयोग गर्ने एमाले संविधान दिवस विविध कार्यक्रम गरी मनाउने पाकिस्तानमा आज रेल दुर्घटना छ जनाको मृत्यु र फिफा नेपाल दुई स्थान उक्लियो अर्जेन्टिना शीर्षमै यथावत खबर नमस्कार प्रभावकारीको अमरगढी नगरपालिका वार्ड नम्बर सात र कोठेली गाविसका विभिन्न स्थानमा आज बौला स्यालले टोक्दा नौजना घाइते भएका छन् आज बेलुकीको समयमा बौला स्यालले टोकेपछि अनपा सात सल्लागाउँ र भाटगावका सातजना र कोटेलीका दुईजना गरी नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय डलधुराले जनाएको छ घाइतेहरूको उपचार उप क्षेत्रीय अस्पताल डलेन्धुरामा भइरहेको छ भने गम्भीर घाइते भएका पाँचजनालाई टेकु अस्पताल काठमाण्डु रेफर गरिएको रे छ स्यालले घाटीभन्दा माथि टोकेका पाँचजनालाई उप क्षेत्रीय अस्पताल डलेन्दुराले टेकु अस्पताल काठमाडौँ रेफर गरेको जनाएको छ स्यालको टोकाईबाट घाइते भएका अमरगढ़ी नगरपालिका सात भाटगाउँछ सिरोला की सोह वर्षय हरिना भट्टई की सात वर्षीय सरस्वती बोहरा सोई गांव की तीन वर्षीय निशा जोशी सोई गांव का दुर् वर्षीय महेश जोशी र सात वर्षीय करिना भट्टराईलाई रेफर गरिएको जनाइएको छ यसै गरी सिरोलाकी अठार वर्षीय माया भट्टराई सल्लागाउँकी कलावधि भट्ट कोटेली गाविसकी साठी वर्षीय मन्दिरा भाट र पच्चीस वर्षीय सारथी भाटको उप अस्पताल डडेलधुरामा उपचार भइरहेको छ स्थानीयहरूले बौला स्याल मार्नका लागि प्रशासनसँग आग्रह गरेका छन् गाउँमा एकै दिन धेरै मानिसलाई घर आएर स्यालले टोक्न थालेपछि बौला स्याल मार्नका लागि आग्रह गरेका हुन् यसैबीच कोटेलीमा स्थानीयहरूले एक स्याल मारेको जानकारी जिल्ला प्रहरी कार्यालय डालेटीलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालका भूकम्प पीड़ितलाई राहत दिनका लागि भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले रू आठ करोड़ पैंतालिस लाख रूपमा सहयोग गरेको छ भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग बिहिबार भएको भेटमा सो पार्टीका महासचिव सीताराम यचुरीले उक्त सहयोग रकम हस्तान्तरण भाकमाका तर्फबाट उपलब गराइएको सहयोग प्रति प्रधानमन्त्रीले आभार प्रकट गरेका थिए भेटका अवसरमा प्रधानमन्त्री दहाल र महासचिव ह्युचरी बीच दुई देश र दुई पार्टीको सम्बन्धका बारेमा समेत कुराकानी भएको थियो एमाले असोज तीन गते संविधान दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ आज बसेको स्थायी समितिको बैठकले पहिलो संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाउने पार्टी पंक्तिलाई निर्देशन दिएको एमाले काठमाडुमा दिउँसो रत्नपार्क शान्ति बाटिकाबाट र्याली गरी दुई बजे बसन्तपुरमा वृहत सभा गर्ने सचिव प्रदीप गेवालीले जानकारी दिनुभयो यस्तै बैठकले अरू पार्टीबाट एमाले प्रवेश गरेका नेताहरूलाई जिम्मेवारी तोकेको छ स्थायी समितिको बैठकले छविलाल विश्वकर्माको नेतृत्वमा बाहन्न सदस्यीय सम्पर्क समन्वय कमिटि गठन गरेको छ ढडेलधुराको चिपुर गाविसमा एकैचोटि बाघले एक दर्जन बढी बाख्रा खाइदिएको छ जिल्लाको चिपुर नौ धारीमा स्थानीय पाँचजना बाख्रा पालक किसानका चौध बाख्रा बाघले खाएको हो बुधबार गाउँ नजिकै सिर्जना भन्ने जंगलमा चरीचरणका लागि लगिएका पचासदेखि साठी बाख्रा मध्ये बाघले ती बाख्राहरू खाएको स्थानीय खेमएडीले जानकारी दिएका छन् बाघले भोजबहादुर साहका दुई बहादुर साहुका दुई हिक्मत एयरका दुई रामबहादुर एयरका चार जगीबिका दुई र अर्का रामबहादुर एका एयरका दुई बाख्रा बुधबार दिउँसो खाएको जिल्ला प्रहरी कार्यालय डरलधुराले जनाएको छ बाघले एकैचोटि ठूलो संख्यामा बाख्राहरू खाइदिएपछि उनीहरू चिन्तित भएको स्थानीय खेम एडीले जानकारी दिएका छन् बाख्रासँगै वनवाग गोठालाहरू गएको भए पनि उनीहरूकै अगाडि बाघले एकरो रूपमा बाख्रामाथि झम्टिँदै रगत चुझ्दै मारेर छाड़ेको उनले बताएका छन् ढलधुरामा सुदूरपश्चिम क्षेत्रीय महोत्सव दुई हजार त्रिहत्तरको आयोजना हुने भएको छ आज जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी जिल्लामा दोस्रो पटक महोत्सव आयोजना हुने जानकारी गराएको हो ढलेधुरा महोत्सवको अभियान सुन्दर सुदूरपश्चिमको पहिचान भने नाराका साथ महोत्सव आउँदो कार्तिक छब्बीस गतेदेखि मंगिर छ गतेसम्म सञ्चालन हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ यस क्षेत्रको जलविद्युत सम्भावना कृषि पर्यटन जीबुटी लगायतका जैविक विविधतालाई उजागर गरी लगानी प्रवर्धन गर्न महोत्सवको मुख्य उद्देश्य रहेको छ यस वर्ष आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा स्थानीय कला संस्कृति वेशभूषा एवं स्थानीय डोटेली खानाका परिकारहरू पनि महोत्सवमा राखिने भएको छ स्थानीय राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूका स्टल पनि आकर्षणका रूपमा रहनेछन् महोत्सवको आयोजनाका लागि अनुमानित खर्च पैतिस लाख पचास हजारसम्म खर्च हुने आक, आकलन गरिएको छ भने त्यति नै आय हुने अपेक्षा राखिएको डणुद्रा उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज पनेले जानकारी दिएका छन् पाकिस्तानमा आज भएको रेल दुर्घटनामा परि छ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् मुल्तान शहरमा बिहिबार एक यात्रु बोकेको रेल र मालवाहक रेल आपसमा ठोकिँदा छ जनाको मृत्यु भएको र एक सय जना भन्दा बढ़ी मानिस घाइते भएको पाकिस्तानी संचार माध्यमले जनाएका छन् रेलवेका अधिकारी सैमा भनिन् एक यात्रुलाई ठक्कर दिएर मालवाहक रेल रोकिरहेको थियो सोही समयमा यात्रु बोकेको रेलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो उनले यात्रु बोक्ने रेलको चालकले रेलवेका कर्मचारीले देखाएको रातो झण्डा नदेखेको र उक्त दुर्घटना भएको बताइन् उनीहरूले हाल उद्धार कार्य जारी रहेको र केही मानिसको अवस्था गम्भीर भएकोले मृतकको संख्या बढ़न सक्ने बताएका छन् फिफा वरियतामा नेपालले दुई स्थान सुधार गर्दै एक सय छयासी स्थानमा उक्लिएको छ विश्व फुटबल महासंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने वरियता क्रममा नेपालले दुई स्थान सुधार गर्दै एक सय छया उक्लिएको हो दक्षिण एसियामा नेपाल चौथो स्थानमा यथावत छ दक्षिण एसियाली मुल्कहरूमा भारत एक सय अडतालिसौं सहित शीर्ष स्थानमा छ चार स्थान सुधार गरेको भारत अफगानिस्तानभन्दा एक स्थान अगाडि छ पटक नौ स्थान सुधार गरेको मालदिवस 165 सय पैसठी स्थानमा छ भने नेपालभन्दा एक स्थान अगाडि बंगलादेश छ दक्षिण एशियाली टोलीहरूमा भूटान तीन स्थानमाथि उक्लदै एक सय उनानब्बे स्थानमा छ भने श्रीलंका र पाकिस्तान क्रमश एक सय र एक सय स्थानमा यथावत छ फिफावरियताको शीर्ष दुई स्थानमा अर्जेन्टिना र बेल्जियम यथावत छन् जर्मनी तेस्रो स्थानमा उक्लदा कोलम्बिया चौथो स्थानमा झरेको छ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाद अमरगढी नगरपालिका र कोटेली गाविसम्म बहुला स्यालले टोकेर नौजना घाइते उपचारका लागि पाँचजनालाई टेक्यु अस्पताल काठमाडौँ रेफर नेपालका भूकम्प पीड़ितलाई भारतीय कम्युनिष्ट पार्टीले आठ करोड़ बढ़ी सहयोग गर्ने एमाले संविधान दिवस विविध कार्यक्रम गरी मनाउने पाकिस्तानमा आज रेल दुर्घटना छ जनाको मृत्यु नेपाल धन्यवाद तपाई समाचार रेडियो कार्यक्रमहरू सुन्न पनि